नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पास मेके हर्समा रोजाइमा अलग भागा घरको एउटा रमाइलो बसाइली राजु पनि हामी तपाईँकै रोजाइमा रहेका भागाहरू प्रस्तुत गर्नको लागि उपस्थित भइसकेका छौँ प्रविधि कक्षमा यति बेला राज अनि तपाईँको साथमा आछु म प्रतीक्षा तपाईँलाई थाहा नै छ रोजाइ मालक भाकाको व्यवसाय लिएर हामी हरेक हप्ताको मङ्गलबार र बिहिबार आउने गर्छौँ ठिक यसै समयमा चार बजेको अर्पण खबरपछि करिब करिब पाँच बजेसम्म तपाईँको माझमा रहन्छौँ र निकै नै मिठा मिठा लोकधोरी भाकाहरू तपाईँको लागि राख्ने गर्छौँ त्यो पनि तपाईँको रोजाइमा रहेका भाकाहरू यदि सुन्न चाहनुहुन्छ आफूलाई मनपर्ने लोकधोरी भाका भनेदेखि चाहिँ फटाफट फोन गर्नुहोला आज पनि तपाईँ आउने बाटो हामीले खुल्ला गरेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो बाटो तपाईँको लागि खुल्लै छ र यति बेला भने रोजाइमा लग भाकाको यो बसाईको सुरुवातमा राजको रोजाइमा रहेको भाका तपाईँको लागि राख्न चाहन्छु त्यस पछाडि तपाईँको रोजाइमा रहेको भाका प्रस्तुत गर्न पक्कै पनि आउँछौँ फोन गर्दै होला देखि झुठो बाछा गर्न जान्दिन झोमा तिमी लाइरा मिठो भाका तपाईँले सुनिसक्नु भएको छ र आजको रोजाइमा रहेको यो भाका सँगसँगै रोजाइ बालक भाकाको व्यवसायको सुरुवात पनि हामीले गरिसकेका छौँ र तपाईँलाई पनि सुन्न मन लागेको छ पक्कै पनि लोकधोरी भाकाहरू मन पराउनुहुन्छ लोकधोरी भाकाहरू र फोन पनि गर्न प्रयास गरिराख्नु भएको होला सुने सक्नु भएको लागि खुल्लै र तपाईँलाई मनपर्ने भाका मार्फत तपाईँले एकजना व्यक्तिलाई मात्र सम्झिनुहोला यति बेला साथी हुनुहुन्छ आफ्नो रोजाइमा रहेको प्रेम सुन्छु कार्यक्रममा सहभागिता जनाइराख्नु भएको छ कुन भाग सुन्न लाग्यो कसलाई सुनाउनुहुन्छ नि विशेष गरी यो भाका चाहिँ हुन्छ रेडियो सुन्नु होला है त ल नमस्कार And my life was still on it, yeah Was still on it, my life was still on it, yeah मलाई मिठो पानी राम्रै छ बजार दुईटा पोका बेजोडी दिस हजार चिन्ता छैन के मलाई कोरियन यही मलाई हङकङ पानी मलाई अस्ट्रेलिया था न्त छैन कि निकै नै रमाइलो खालको भाका तपाईँले सुनिसक्नु भएको छ प्रेमजीको रुजाइमा रहेको रुजा थिएँ यो भाका र यस्तै गरी यिनै भाकाहरू तपाईँलाई पनि सुन्न ला मन लागेको छ तपाईँलाई मनपर्छ कुनै लुकधोरी भाका भनेदेखि चाहिँ फोन गर्नुहोला सुनै छपन्न यो बाटो आज पनि हामीले तपाईँको लागि खुल्ला गरेका छौँ र यति बेला आफ्नो रुजाइमा रहेको भाका सुन्नको लागि कोही साथी आइसक्नु भएको छ म स्वागत गर्छु हेलो हेलो हजुर नमस्कार देखि देखि दे के राम्रोसँग पढ्नु होला है अनि हजुर रोजाइमा लोक भाकाको बसाइमा आउनु भएको छ आयुष जन भागा सुन्न चाहनुहुन्छ कसलाई सुनाउनुहुन्छ नि त्यो भागा चाहिँ एकजनालाई मात्रै सम्झिनु धेरैजनालाई सम्झिन पाइँदैन है ल देर धेरै धेरै धन्यवाद छ रेडियो सु नै गर्नु होला है त ल नमस्कार नेपाली की छोरी भन्छौ खैता दुन्यु चोली नेपाली की छोरी भन्छौ खैता दुन्यु चोली हातमा चुरोड खैरो कपाल अंग्रेजी मै बोली भूल्यौ त्यारे तिम्ले हाम्रो भाषा भस्नलाई भूल्यौ त्यारे तिम्ले हाम्रो भाषा भस्नलाई तर कैले नभुला प्राण भन्दा पाना I'm doing this, I like to देखि ँग सँगै संगा स्कुल पढ्न गएको छानैदेखि सँग संगा सँगै स्कुल पढ्न गएको चराउन जाँदाखेरि तिमीले पर्पी पलको छायालाई हाम्रोमा छैन मैले बरपिपलको छायालाई निकै नै खालको भागा तपाईँले सुनिसक्नु भएको छ रोजानाल भाकाको यो बसाई तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो भाषम्हरू छु मेरो साथसाथै यति बेला हामीलाई इन्टरनेट अनलाइनबाट पनि सुनिराख्नु भएको छ डब्लु लगइन गरेर रोजाइमा लग भाकाको यो बसाइमा हामी विशेष गरी विशुद्ध रूपमा तपाईँको रोजाइमा रहेका भाकाहरू राख्ने गर्छौँ सुन्न चाहनुहुन्छ भनेदेखि चाहिँ फोन गरिहाल्नुहोला शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो बाटो तपाईँको लागि खुल्लै छ बेला कोही साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु हेलो हेलो नमस्ते हजुर नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ हजुर म पर्साबाट दुर्गा पर्साबाट दुर्गा अनि के दुर्गाजीको खबर खास खानु भयो दुर्गाजी भइसक्यो कुन भाका सुन्न मन लाग्यो अनि कसलाई सुनाउनुहुन्छ है त ल नमस्कार याले चिन्ता सुन्दरताको ध छ माया छ के सुन्दरताको ध छ सुन्दर सुन्दर मान्छे ला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 चिलाउने सेतो पानी छपन्न पांच साठी तीन सौ एक चालीस एम्बुलेन्स अंठानब्बे चार पचपन चौसठी बाईस न लगात हरेक कि शुभ कार्य करे आउटडोर इनडोर कैटरिंग को ब्यवस्था पारिवारिक उच्चा गुणस्तरी शांत बाथरूम कैबिन को सुविधा सहित इंडियन चाइनीज कंटिनेंटल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 बेटर ब्रेकिंगउंड पावर को लेन मै स्कूटर ऑफ द इयर विती वन टेन सी सी को वेगो स्कूटर TVS company ko racing team le banayeko aru bike bhanda extra pickup ra aakarshak looks bhai ko double deck bike Apache RTR 180cc 2009 2010 bike of the year award prapta Apache RTR 160cc sath ma Star City 110cc ra Scooty Pep Plus pani Samparka 0121 Autoling Brawli टीवीएस अर्थोराइज डीलर रत्न नगर एक सौ रात चौक टाड़ी चितुवन फोन नंबर शून्य छपन्न पांच बैसठी शून्य तेरह पहलोपटक ड्राइविंग अवार्ड प्राप्त टीवी बाइक को यात्रा को भरपर्दी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 हामी कहाँ ग्रह दशा अनुसारका रत्नहरू सुनसादीका गरी सुपथ मूल्यमा बिक्री गरिन्छ साथै कम्प्युटर प्रणालीबाट नापतोल गरिने ग्रह सहर जानकारी गराउँदछौ सम्पर्क अनुप सुन्सादी पसल नयाँ रोड पर्साद चितोवन मोबाइल अन्ठानब्बे चार एकाउन्न असी र अन्ठानब्बे पाँच पचास अन्ठाउन्न छ सय अठासी अनुप लामी छाने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 हजूर हम कहा घर निर्माण को आवश्यक पड़ने ट्वाइलेट, बाथरूम सेटरी का सामान नेपाट टी सी शिखर फ्लाईओवर रेडिमेड ढोका साथ पशुपति पैंटाल सप्लायर सेंटर्स तमाम को घर बलिओ आकर्षक निर्माण सहयोग करने हम काम हम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 जहाँ लगेर सर्भिस गरे पनि टल्किँदै टल्केन मेरो हात हेरेर भनिदिनु पर्यो यो गाडीलाई कहाँ लग्यो भने नयाँ जस्तै हुन्छ लु हरिय नारायण कासी कासी हेर्न यो ये बच्चियाको बुद्धि यस्तो कुरो पनि हात हेरेर भन्नुपर्छ त यस्तो कुरो त थाहा छ नि खैनी चाहिँ चोक पर्सामा रगो कङ्काली अटो वक्सपमा जाउन तिम्रो गाडी नयाँ जस्तै हुन्छ नि पूर्वी चितवनमा पहिलो पटक हाइड्रोलिक तरिकाले काम गरिने सम्पूर्ण तथा इलेक्ट्रिक सम्बन्धी सम्पूर्ण काम गरिन्छ सम्पर्क कङ्काले अटो वर्कसप खैरहनी चार मगनी चोक पर्सा उपहार मार्बल सँगै प्रोपराइटर रमेश लाल मोबाइल अन्ठानब्बे शून्य चार सय छैसठी बकुल लहर, का गेट संगे मोडर्न कंप्यूटर एंड एजुकेशन सेंटर में जानू पर्स बैंकिंग ट्रेनिंग लिया बैंक में इंटरन को ब्यवस्थ मिलाई ने एस एल सी देखिए कक्षा को व्यवस्था कंप्यूटर सम्पूर्ण कोर्सहरू रेडियो टेलिभिजन उद्घोषण प्राविधिक एवं पत्रकारिता तालिम इङ्लिस तथा कोरियन भाषाका कक्षाहरू मोबाइल ट्रेनिङ अनलाइन जब ट्रेनिङ साथै सेक्युरिटी ट्रेनिङ पनि दिइन्छ सम्पर्क मोडर कम्प्युटर एन्ड एजुकेसन सेन्टर रत्नगर एक बकुल लहर नगरपालिका गेट फोन नम्बर शून्य मोबाइल अन्ठानब्बे चार एकाउन्न एक्काइस चार सय चालिस र अन्ठानब्बे चार पचास त्रिचालिस ुहारी त साह्रै राम्रै छिन्सन झनै राम्रो बरुबुबा हुनेवाला सम्झिसँग सोध्नुहोस् न यी सबै मार्बल टाइल्स अनि सेनेटरीज सेनेटरिजका सामानहरू कहाँबाट ल्याएको अनि यो डेको कसले गरेको हाम्रो घरमा पनि त्यहीँबाट ल्याउनु पर्यो क्या अनि त म पनि खुसी तपाईँ बुहारी पनि खुसी ए अनि यो मिनी रहेको पुजा पुजा कमाल हो इंटर को हजुर, हामी कहां, मार्बल, ग्रिनाइट ग्रिनाइट का, वाल पुटिंग पेरिस पुटिंग, काम सुधा साथ आकर्षक रूप में होम डेकोरेशन समेत सम्पर्क पुग्जा इन्टरप्राइजेस मुख्य कार्यालय भरतपुर मिनी मार्केट अगाडि फोन शून्य छपन्न पाँच एकतिस पाँच सय तेह्र मोबाइल अन्ठानब्बे पाँच पचास चौसठी सात सय अठार पुनश हामी कहाँ स्लोपटपको लागि आकर्षक झिङ्गटी खपडा पनि पाइन्छु नाम सस्तु अमा सस्तु फर्निचर दंग भाचूमा तेरी हेरी हेरी घर। आमा बुवा दिदी बहिनी लो हई दाजू भाई समझन सही टाड़ी चुख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 यतातिर छोडी छोरी नजानु है उता यतातिर छोरी छोरी नजानु है उता घरखोराको फेसनको पाँच लुगा जुत्ता मनकामाना मनकामा फ्यान्सी एक हजारमा हाई स्कुल र टाढीको बजारमा <laughs> मनकामाना फ्यान्सी एक हजारमा हाई स्कुल र टाढीको बजारमा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 फैंसी मन एक हजार कोलाइस हेराना न हिजो साथीहरूसँग रमाइलो मेला हेर्न गएको बाइकहरू आयो त्यसैले टेन्सनमा छु ल बुद्धि नभएपछि यस्तै त हुन्छ अहिले बजारमा टियर लक आएको छ नि जसको मद्दतले चोरिएको बाइक सजिलै फेला पार्न सकिन्छ ए हो र यो टिआर लक भनेको के हो त ल सुन टिआर लकका विशेषताहरू चोरी भएको बाइकलाई समात्न सकिने तोकिएको लोकेसन पत्ता लगाउन सकिने नक्सा हेर्न सकिने एसएमएसबाट सवारी साधनलाई रोक्न सकिने रोकिएको बाइकलाई स्टार्ट गर्न सकिने साथै स्पिड कन्ट्रोल गर्न सकिने अब त म पनि बाइक किन्दा टिआर लकको प्रयोग गर्छु सम्पर्क कस्मेटिक एन्ड फ्यान्सी स्टोर बकुलहरिनी मार्केट रनपाकुलहर मोबाइल अन्ठानब्बे अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा हामी कहाँ टिभी डिप फ्रिज वासिङ मेसिन भ्याकुम क्लीनर पाइनुका साथै र एलडी टिभीहरू पनि उपलब्ध छन् चौधरी ग्रुपद्वारा वितरित एलजी टोसी बाबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ पुनश होम डेलिभरीको सुविधाका साथै सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मरमत पनि गरिन्छ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 पच्चिस वर्षदेखि तपाईँको सेवामा रहे स्वदेशी तथा विदेशी कालीगरद्वारा तयार गरिने रोजा अनुसारको गर बनाउनु परेमा पुरानो गरगहना सार्टफे तथा खरिद बिक्री गर्नु परेमा राशि अनुसारको पत्थरको व्यवस्था भएको पूर्वी चितवन के चिर परिचित भर पर्दो सुन चाँदी पसल मनोकामना सुन चाँदी पसल संपर्क वीरेन्द्र नगर तीन खुरखुरे बजार प्रो फाइटर नीलकुमार लमी छाणे शोभा लामी छाने फोन शून्य छप्पन्न पांच तिरासी दुई सौ नब्बे मोबाइल अंठानब्बे चार पचास अड़चालीस नौ सय साथ ही हमी का पर्व अनुसार जालामा में विशेष छूट ग के तपाईँ घर तथा अफिस निर्माण गर्दै हुनुहुन्छ यदि गर्दै हुनुहुन्छ भने तपाईँको घर तथा अफिसलाई आवश्यक पर्ने विभिन्न साइज तथा मोडलका झ्याल ढोका साथै बैङ्क तथा अफिस का, का लागि चाहिने पार्टेसन फ्लोर स्प्रिङ तयार गर्नु परेमा पहिलो अलमुनियम उद्योग ओम अल्मुनियम उद्योगलाई सधैँ सम्झनुहोस् अल्मुनियम काशेषताहरू घाटभन्दा सस्तो रङरोगन गर्न नपर्ने सफा गर्न सजिलो घाम नखाने खिया नलाग्ने नपसाङ आकर्षक देखिने सम्पर्क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 तिमी यसरी नै कुरा राख्छौ नै कतिचोटि भनिसकेँ तिमीलाई न्यू मनोकामना अटो वर्कसप मार्ने गएर गाडी बनाऊ भनेर कहिले सुन्ने होइन अब त खुसी हौ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 मोबाइल आयो, आयो, की आयो, आयो, अन्ठानब्बे पाँच पचास यो कहाँ पाइन्छ दस वाटबाट चल्दै हेटुरादेखि <laughs> काउसती सम्मको लागि किस्ताबन्दी सेवा लगायत फोटो प्रिन्टर फोटो पेपर काट्रिज सम्पर्किसी नेपाल प्रोपाइटर प्रकाश सिभाकोटी मोबाइल अन्ठानब्बे चार पचास पैँतालिस तिन सय उनपचास र अन्ठानब्बे शून्य अठसट्ठी पैँतालिस सात पाइने स्थानहरू नारायणगढ सम्पर्क क्यान हाउस मोबाइल नम्बर अन्ठानब्बे चार सम्पर्क मनोकामना फ्लेक्स मोबाइल नम्बर अन्ठानब्बे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 किसिनको व्यवसायिक विश्राम पछाडिको यो समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु तपाईँ यति बेला रोजाइमा लोक भाकाको यो श्रृङ्खला सुनिराख्नु भएको छ र तपाईँकै रहेका भाकाहरू तपाईँको लागि प्रस्तुत गरिराखेका छौँ सुन्न चाहनुहुन्छ आफूलाई मनपर्ने लोकधोरी भाका भनेदेखि चाहिँ फोन गर्नुहोला सुन्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो बाटो हामीले तपाईँको लागि खुल्ला गरिराखेका छौँ र यति कोही साथी आइसक्नु भएको छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर सुनिता अनि के छ सुनिता मेरो पनि एकदम ठिक छ अनि आज सुनिताले कुन भाका सुन्ने मैले भनिसकेँ कसलाई सुनाउनु विशेष गरी त्यो भाका धेरै धेरै धन्यवाद अहिले भने छुट भाइ नमस्कार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 सानो कहाँ छौ एकैचोटि मुख हेर्ने धुको छ भेट जहाँ छौ निकै नै मिठो भाका तपाईँ अहिले सुनिसक्नु भएको सुनिताजीको रुझाइमा रहेको थियो यो भाका र हामी लगभग कार्यक्रमको अन्तिम अन्तिममा पनि आइसकेका छौँ अन्तिममा एकजना साथी हुनुहुन्छ उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो कोही साथी हुनुहुन्थ्यो लाइनमा राजको सङ्केत त्यस्तै मिलेर आएको थियो तर उहाँ चाहिँ गइसक्नु भएको छ र हामी आजको कार्यक्रमको अन्तमा आइसकेका छौँ र अब भने कार्यक्रमबाट छुटिनु पनि पर्छ है त जसम्म तपाईँले रोजाइमालग भएकाको व्यवसायलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु गरेर तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद छ र यतिन्जेलसम्म फोन गर्नुहुने फोन प्रयास गर्नुहुने तपाईँलाई धेरै धेरै धन्यवाद त्यस्तै गरी यतिन्जेलसम्मकै प्राविधिक साथको लागि राजलाई पनि धेरै धेरै धन्यवाद भन्दै रोजाइमा लुक भाकाको आजको व्यवसायबाट म प्रतीक्षा पनि सुटिन्छु हवस् त नमस्कार